सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना सन्देशहरू बाँड्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र कार्यक्रमको शुरूआतमै हुनुहुन्छ भनेर प्राविधिक मित्रले सल्लाह गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार तपाईँको आवाज मैले सुनिरहेको छ कोही मित्र हुनुहुन्थ्यो उहाँको आवाज चाहिँ मैले सानो सुनिरहेको थिएँ सुखराज तामाङ के भन्नुहुन्थ्यो साथीले तर पनि उहाँसँग कुराकानी हुन पाएन आज दिउँसैदेखि भएर टेलिफोनमा अलिकति गडबडी देखाइराखेको छ तर भने मित्रहरूसँग म कुराकानी गर्ने झमर्को गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा सहभागी हुन सक्नुहुनेछ तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ मिठा मिठा लोकदोरी भाकाहरू बजाएर कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका करिब करिब साढे सात बजीसम्म उपस्थित हुन्छ तपाईँ केही सम्झना सन्देशहरू लिनको लागि तपाईँ पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कुन मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो सुनितार्पणमा हो जस आदे आदे देरे देरे जी? कि जस्तो लाग्यो मलाई त्यसो भए मेरो तर्फ आट्य रेडियो अर्पण एक सय चार थप पाँचसम्मका धेरै धेरै स्वागत छ धन्यवाद फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा चाहिँ चटक्कै बिर्सनु भएन नि सुनिताजी अनि के कसरी बिताउनुहुन्छ कतिको र सारेर बार चलिरहेको छ नि त चाहिँ कार्यक्रममा सहभागी हुनुहुन्छ त्यो कसलाई आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ हजुर सुनिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई धन्यवाद अनि मलाई किनभने सम्पूर्ण हुन्छ सुन्तजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो है भने छुट्टिन्छ नमस्कार यति okay. बेला गैँडाखोलाबाट स्मिता केसी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परेर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ कोही मित्रहरू असारे रोपारमा व्यस्त हुनुहुन्छ कोही आफ्नै काममा व्यस्त हुनुहुन्छ जहाँ जस्तो अवस्थामा व्यस्त भए पनि तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गर्छौँ हामी मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना इष्ट मित्र छरछिमेकलाई सम्झना राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हेलो कोई मित्र कोई मित्र हो विदा हो संपर्क विच्छेद भैसक आज धेरैजना साथीहरू आउनुभएको थियो दिउँसोको प्रोग्राममा पनि धेरै साथीहरूसँग कुराकानी गर्ने जमर्को गरेको थियो मैले तर पनि कुराकानी गर्न पाएन र आज अर्पणहरू सुब्बाको व्यवसायमा पनि त्यस्तै प्राविधिक गडबड देखाइराखेको छ अब भने राम्रै कुराकानी हुन्छ भन्ने आशा अनि विश्वास राखेको छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ जानकी लामा भन्नुभयो जानी के बिताउनु कार्यक्रम का सम्झना हुन्छ जानकी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित चुनौती गर्नुहोला अहिले भने यति बेला कुराकबाट जानकी लामा हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ मित्र हुनुहुन्छ फेरि पनि आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कसरी बिताउनु भयो तपाईँले पढेको थियो अनि हुन्छ सोनकजी कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ समी कार्यक्रममा आउनुभयो यस्तै गरी माया कृतै गर्नु होला है भनी छुट्टिन्छ नमस्कार यति बेला कोरागवाक्य समा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना बाँडेर गइसक्नु भएको छ हामीलाई पनि निकै माया गरिराख्नुहुन्छ तपाईँ पनि कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा आउँदै गर्नुहोला अब भने एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ यो मिठो लोकदोरी भाकापछि फेरि उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय र कार्य अर्पण शुभ साँझको व्यवसायसँगै रहनुहोला रा दाने रागा ये पानी यो मेरो आत्मा राई माया छ मरेर गए नि यो मेरो आत्माले तिम्रै माया खोजिरहनेछ निकै नै रमाइलो लोकदोहरी भाका थियो हामीले कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा पृष्ठभूमिमा राखिसकेका छौँ यस्तै मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी तपाईँकै सम्झना सन्देशहरू पनि लिन्छौँ हामी शून्य र शून्य छपन्न दुईवटा बाटो भएर तपाईँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पर लगायत सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना सन्देशहरू बाँड्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्र राजले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा सम्पर्क विच्छेद भइसकेको छ र आज धेरै मित्रसँग म कुराकानी गर्ने जमर्को गरिराखेका छु तर पनि थोरै टेलिफोनमा गडबडी देखाएको कारणले मित्रहरूसँग कुराकानी हुन सकेको छैन फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हेलो कोई मित्र हो राजजी ने मसंगका जमर को गे मैं तरक होना सकन आज को दिन में धीरे मित्र टेलीफोन संपर्क में आने भाषा तर करने जमरको करू तरकका सकते फोन विचिन्न संपर्क विचिद भैया निके नरमाइल लगता आप जन्म घर परिवार समझे मया कर आपका समझना राख धीरे मित्र आर भी बीच में फोन काटिश निके नरमाइल लगता कोई मित्र होना समझना सन्देश राखन को आशा छक्की गिरो हेलो नमस्ते हज क्या सुखराज को नया ना खबर सुना सब हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ क कसलाई आफ्ना सम्झना सन्देश राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ सुकराजी कार्यक्रममा आउनुभयो यति बेला कोराकबाट सुखराज तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो हेलो कोही मित्र हुनुहुन्छ आज धेरै मित्र आउनु भएको छ आफ्ना सम्झना सन्देश राख्नको लागि आफ्ना आफन्तजना घर परिवारलाई तर पनि धेरैजना मित्रहरूसँग कुराकानी हुन नपाई सम्पर्क विच्छेद भएको छ निकै नै नरमाइलो लागिरहेको छ धेरै मित्रको फोन लिने प्रयत्न त गरिराखेको छु तर पनि उहाँको आवा आवाज मैले सानो सुनिरहेको छ बिचैमा फोन काटिन्छ निकै नै नरमाइलो लाग्छ अवश्य पक्कै पनि कुराकानी हुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को हुनुहुन्छ सबै ठिक छ अनि आजको दिन चाहिँ के कसरी बिताउनु भयो नि तपाईँले आजको दिन के कसरी बिताउनु भयो भनेको काम गर्ने अनि रेडियो सुन्ने होइन हुन्छ नि कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना हजुरलाई मेरो घर परिवार बुवा मम्मी मेरो भाइ सुरेश लामालाई साथी रामायणलाई हिरा तामाङलाई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 कोही मित्र हुनुहुन्छ आज धेरै मित्रहरूसँग कुराकानी गर्ने जमर्को गरिराखेको छ तर पनि बिछैमा फोन काटेको छ निकै नै नरमाइलो लागेको छ र केही छैन तपाईँसँग कुराकानी गर्ने जमर्को त आज गरिराखेका छौँ र भनिन्छ नि सधैँ दिन एउटा हुँदैन आजको दिनमा चाहिँ निकै नै सबै साथीहरूसँग कुराकानी गर्ने जङ्गलको मैले गरेँ भने तर पनि फोन बिचमा काटिएको छ थोरै प्राविधिक प्राविधिक गडबड हुनसक्छ केही छैन कार्यक्रममा अब भने एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ मिठो लोकदोरी भाका पछि फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छौँ तपाईँ पनि कार्यक्रम अर्पण शुभसाहसको व्यवसायमा आउँदै गर्नुहोला <laughs> रमाइलो लोकडौँ भाका पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु सु। तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो भाँस मेघाज र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ सा। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामी सँगै हुनुहुन्छ तपाईँ र तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य र शून्य मित्र टेलिफोन टबाट गणेश गणेश बिताउनु भयो तपाईँले आजको दिन बसी बसो भन्नु पऱ्यो हुन्छ गणेशजी कार्यक्रममा सहभागी हुनुहुन्छ कसलाई सम्झना चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ गणेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यसलाई भने छुट्यान्छ नमस्कार यति बेला पर्ययाकोटबाट गणेश सिपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ र हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गरिराख्नुहुन्छ कोही मित्र हुनुहुन्छ फेरि पनि आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो कोही मित्र हुनुहुन्थ्यो उहाँसँग पनि कुराकानी हुन पाएन आज धेरै मित्रहरू आउनुभएको छ तर पनि फोन सम्पर्क विच्छेद भएको छ निकै नै नरमाइलो लागेको छ धेरै मित्रहरू आउनु भएको छ आफ्नो सम्झना आफ्ना इष्ट मित्रहरूलाई राख्नको लागि तर पनि कुराकानी हुन सकिराखेको छैन अवश्य पक्कै पनि कुराकानी हुन्छ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ मकवानपुर हो कि जस्तो लाग्यो मलाई तपाईँलाई रेडियो अर्पण एक सय चार त बाँच्छ मेघासमा धेरै धेरै स्वागत छ शमशेरजी आज कार्यक्रममा हुनुहुन्छ अनि कसैलाई सम्झन चाहनुहुन्छ हुन्छ शमशेरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार ये बेला मकपुर बामशेर मुक्तान आने वाली आप इष्ट मित्र समझना राखर विदा भैस अब नहीं हम कार्यम के अंत्यंत्यू रहा हम धेरे मित्र टिफोन संपर्क में सहभागि कर सकतेन को मित्र होलीफोन संपर्क में हेलो हो नमस्कार हजार बसी बस हुनुहुन्छ हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ कसलाई आफ्नो सम्झना सन्देश राख्न सक्नुहुन्छ हजुर हुन्छ तामाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यसले भने छुट्टिन्छौँ नमस्कार आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ आफ्ना सम्झना सन्देश राखिराख्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने अब जम्मा हामी एकजना साथीलाई मात्र लिन्छौँ कार्यक्रममा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ सोझौँ एकजना साथीलाई लिन्छु किनभने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर बनिन्छौँ र तपाईँलाई मिठा मिठा लुकदुरी भाकाहरू बजाएर सुनिराखेका छौँ र यो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा र तपाईँ आउन चाहनुहुन्छ एकजना मित्रलाई लिन चाहन्छौँ हामी र टेलिफोन सम्पर्कमा उहाँकै मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हाम्रो राजी रामी कोसिस गरिराख्नु भएको छ कोही भित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको हालमा सुनासम्म सुनिरहेको हुनुभयोजी के कसरी बताउनु भयो तपाईँले मैले आज बताउँ खुसी हल्स हुनुहुन्छ कार्यक्रमको अन्त्यमा हुनुहुन्छ कसरी आफ्नो सम्झना सन्देश राख्न चाहनुहुन्छ हुन्छ बिनाजी कार्यक्रममा खुसी लाग्यो अहिले भने छुट्टी हुन्छ नमस्कार यति बेला गाईघाटबाट बिना आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश बाँडेर गइराख सक्नु भएको छ हामीलाई पनि सधैँ सम्झिराख्नुहुन्छ र अब पनि हामी कार्यक्रमको का अन्त्यतिर छौँ तिनजेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाज र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गैनाखुलाबाट सुनिता केसी कुराकबाट चानकी लामा र कुराकबाट सनक तामाङ कुराकबाट सु राज तामाङ र रा कोराकबाट मिना लामा पोराकोटबाट गणेश सिपाङ मकनपुरबाट शमशेर मुक्तान भण्डाराबाट तारा प्रचान तिनमा फोन गर्ने साथी गाईघाटबाट हुनुहुन्थ्यो बिना र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद आज कति मित्रहरू टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी हुन पाएन निकै नै दुःख लागेको छ भोलिको विषयमा फक्कै पनि उहाँहरूसँग पनि कुराकानी हुने नै छ र यति सम्म मेरो आवाजलाई रेडियो सेट र मोबाइल सेट अनि श्रोताहरूमा आज पुर्याउन साथ दिने प्राविधिक कक्षका मित्रराजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसंगीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई अगाडि बढाउँदै कार्यक्रम अर्पण शुभसाझको व्यवसायबाट उजेल पर्छ नमस्कार और शाफ बाफ बाफ बाफ जो कि हसी तुम्हारी आज अपना ठान कठिए सोचो मेरा बिरस जाने लिसा नहीं बजा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 कहा पार्लर संबंधी सायाडी फोर को उपचार पार्लर संबंधी संपूर्ण काम कर का साथ सुपथ मूल्य में ट्रेनिंग दी सम्बन्धी संपूर्ण लेडीज आइटम तथा इंडोनेसियाना बात आयात कर फैंस आइटम उपलब्ध छस्मेटिक संबंधी सुन हो सुन कम छी वाला सुन का आइटम तथा संपूर्ण कस्मेटिक सामग्री सुपथ मूल्य मई संपर्क स्नेहा ब्यूटी पार्लर कस्मेटिक एंड फैंस स्टोर रत्नगर टाड़ी बजार राइजिंग डेवलपमेंट बैंक को ठीक अगाड़ी प्रो पाइटर लक्ष्मी गुप्ता मोबाइल अंठानब्बे एक बाईस शून्य शून्य सात सैंतीस वाह बजा यी कुर्ता सुरुवाल तेजो फैशन को कुर्ता सरवाल तुम्हारो नातीनी बुहारी को यो नदी पुगिएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने अब ओमनापट्टि पश्चालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले पल्लैले बुट्टी पुऱ्यायो भने कति ने म त हाँसेर मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्लाङ्केट विवाह व्रत बन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मल मलाइको झन्झट न ठकिने डर ओम नवदीप वस्तालय रत्नगर एक सौरा चितवन प्रोफ राइटर हरिकुमार श्रेष्ठ फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे हुँदैछ यता अलि भने जस्तो मार्बल टाइल्स र सेनेटरी आइटमहरू पाइन्न कि भनेर म त काठमाडौँतिर जान लागेको जीवनमा एकपटक बनाउने घरमा खै केही कम्प्रोमाइज गर्नु ब्रान्डेड सामान राखौँ भनेर रा। कुन दुनियाँमा हुनुहुन्छ सर हम्रे हाकिमचोक भरतपुर मिनी मार्केट अगड़ी मुख्य कार्यालय टाइल रंगोली सैनेटरी ब्रांडेड कमबोर्ड पानी जीपन एलुमुनियम का झाल का का ढोका कार्लिस बुट्टा वाल पुटिंग पेरिशुटिंग सम्पूर्ण काम का मिस्त्री सुविधा साथे सुदो दर रेट में घर डेकोरेशन जिम्मा समेत लिंक आउन हो संगी छलफल करोजे जस्ते विभिन्न डिजाइन का सामान सुपथ मूल्य में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 चितवन भ्याली प्लॉटिंग तथा हाउजिंग प्राली अब आकर्षक घड़ेरी रत्न नगर आठ पर्सौनी टाड़ा गांव स्थित साढ़े तीन बिगा में रहोक प्लट रु तीन लाख देखि बीस लाख सम्ममा उपलब्ध में सोही सी सी ढलान सहित चार कोठा घर पर बिक्री में जानकारी कराइ विश का पूर्वाधार विद्युत ढल छ मीटर सेतो पीच बाटो लगायत अन्य सुविधा सम्पन्न बीस सात देखि मथि को मोहड़ा भड़ेरी खरीद करी आपो उज्जवल भविष्य सुनिश्चित करो हो सात में भरतपुर बसंत चौक देखिए 300 सौ मीटर CIN साजा साजा खबर नमस्कार। देश नमस्कारका सामुदायिक रेडियो र मा सुन्न सकिन्छ। एमाले महाधिवेशनमा नेतृत्वका लागि चुनावी प्रक्रिया शुरू नेपाल र ओली प्यानल सहित चुनावी मैदानमा भोलि बिहानबाट मतदान मतपत्रमै गुटलाई मान्यता मतदाता तान्न दुईटै पक्ष कसरतमा विद्यादेव भण्डारी प्रदीप नेपाल आगामी आर्थिक वर्षको बजेट आइतबार आउने आर्थिक सर्वेक्षण सार्वजनिक प्रतिव्यक्ति आय वार्षिक एकात्तर हजार पुग्यो एकीकृत एक माओवादी नेतृत्वमा विपक्ष दलको गणतान्त्रिक मोर्चा घोषणा गरे भने दबा बनाउनै त्यो मोर्चाले काम गर्छ तीन वर्ष अघि सड़क निर्माण गरेको ज्याला नपाएको दार्चुलावासीको गुनासो सरलाईको कारागार निर्माणमा भएको ढिलाइका कारण बन्दीहरूलाई अझै अर्को जिल्ला पठाउनु पर्ने बाध्यता जब बंदी नहीं तो बंदी दुख बात पठान पैलेस्टाइन को गाजा शहर में इजरायल ने हवाई आक्रमण में पांच बाल बालिका सहित एक्काईस जना को मृत्यु हजारो मा, रेडियो कर्मी करोड़ी मजमा सूचना सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा भान्सामा नभई नहुने खाद्यान्नको मूल्य दशदेखि चालिस प्रतिशतले वृद्धि भएको छ व्यक्तिको आमदानी नबढ़ने र मूल्य हरेक वर्ष बढ़ने, हर बढ़ने तथ्याङ्क सार्वजनिक गर्ने सरकारी निकाय वाणिज्य तथा आपूर्ति विभागले मूल्य किन बढ़्यो कारण बताउन सकेको छैन व्यापारीले मनोमानी मूल्य तोक्ने सरकारले नियन्त्रणको प्रयास नगर्ने हो भने कुनै दिन खाद्यान्न किन्न नसकेर नागरिकले भोकभोकै मर्नुपर्ने अवस्था आउँछ आउने आर्थिक वर्षबाट खाद्यान्नको स्थायी मूल्य सूची बनाउन सक्नुपर्दछ नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले प्यानल सहित आज उम्मेद्वारी दर्ता गराउनु भएको छ उम्मेद्वारी दर्ताको समयपछि अहिले के बेरमा सबै केन्द्रीय सदस्यहरूको अन्तिम नामावली प्रकाशन गरिँदैछ मतपत्रमा समेत गुटलाई मान्यता दिने सहमतिसहित दुईटै पक्षले उम्मेद्वारी दर्ता गराएका हुन नेपाल समूहले उपाध्यक्षमा युवराज गेवाली अष्टलक्षमिसाके भीम रावल लालबाबु पण्डित र राजेन्द्र पाण्डेलाई उम्मेद्वार बनाएको छ त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे उपमहासचिवमा रघुजी पन्त र घनश्याम भूषाल तथा सहसचिवमा गोकर्ण विष्ट योगेश भट्टराई भीम आचार्य परशुरा मेगी गुरूङ र बेदुराम भूषाललाई अघि सारेको छ त्यस्तै ओली समूहले उपाध्यक्षमा बामदेव गौतम विद्या भण्डारी प्रदीप नेपाल किरण गुरूङ र धर्मनाथ शाहलाई उठाएको छ महासचिवमा ईश्वर पोखरेलको उम्मेद्वारी दर्ता गरिएको छ भने उप विष्णु पौडेल र शंकर पोखरेल तथा सचिवमा प्रदीप गेवाली विष्णु रिमाल केशवलाल श्रेष्ठ पृथ्वी सुब्बा र रगुवीर महाश्वेतको उम्मेद्वारी दर्ता गरिएको छ निर्वाचन कार्यतालिका अनुसार आज साँझ सात बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि अहिलेसम्म नामावली प्रकाशन भने भइसकेको छैन सबै केन्द्रीय सदस्यका लागि कम्तीमा पनि 300 भन्दा बढ़ीको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको आय छ यसपटक एमाले मतपत्रमा नेपाल समूह र ओली समूह समेत उल्लेख गरेर छाप्दैछ स्वतन्त्रका लागि छुट्टै मतपत्र हुने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो मा मा के माग गर्नुभयो उहाँहरूले भनेदेखि हामीहरू टिमकै रूपमा नोमिनेसन जाहेर गर्छौँ नोमिनेसन दर्ता गर्छौँ टिमकै रूपमा हाम्रो तपाईँहरूले त्यसलाई चाहिँ एप्रिसिएट गरिदिनुहोस् त्यसलाई स्वीकार गरिदिनुहोस् भन्ने कुरा भइसकेपछि हामीले चाहिँ मतपत्र तयार गर्ने क्रममा केपी ओलीको समूह माधव कुमार नेपालको समूह अनि त्यसपछि माधव कुमार केपी दुवै समूहभन्दा बाहिर रहेर पार्टी काम गर्न चाहने इच्छुक उम्मेद्वारहरूको चाहिँ जुन समूह हो त्यो समूह गरेर हामीले सजिलो र सहज ढङ्गको चाहिँ मतपत्र चाहिँ निर्माण गर्दैछौ दुइटै गुटभन्दा बाहिर स्वतन्त्रबाट पनि कम्तीमा पचास भन्दा बढ़ीले उम्मेद्वारी दिएका छन् हिजो विधानमा 33 प्रतिशत महिला अनिवार्य पारित भए पनि जम्मा 13 प्रतिशत महिलालाई मात्रै उम्मेद्वार बनाइएको छ महिला सदस्यहरूले महाधिवेशन स्थलमै विरोध गरिरहेका छन् उम्मेद्वारी दर्तासँगै दुईटै पक्ष मतदाता तान्ने कसरतमा लागेका छन् नयाँ नेतृत्वका लागि मतदान भने भोलि विहान आठ बजेदेखि पाँच बजेसम्म तोकिएको छ निर्वाचनबाट एमाले केन्द्रीय समिति एक सय उनासाठी सदस्यीय हुनेछ आगामी आर्थिक वर्षको बजेट असार उन्तिस गते व्यवस्थापिका संसदमा प्रस्तुत हुने भएको छ सरकारले व्यवस्थापिका संसदलाई पत्र पठाउँदै बजेट उन्तिस गते आउने जानकारी गराएको छ व्यवस्थापिका संसदको आजको बैठकमा सभामुख सुभाष नेमाङले अर्थ मन्त्रालयबाट बजेट प्रस्तुतिबारे प्राप्त पत्र पढ़ेर सुनाउँदै त्यस्तो जानकारी दिनुभएको हो उहाँले आर्थिक वर्ष दुई हजार एकात्तर राजस्व र व्याएको अनुमान व्यवस्थापिका संसदको असार उन्तिस गते आइतबार अपरा चार बजे बैठक स्ने बैठकमा प्रस्तुत गरिने जानकारी गराउनुभयो आजको बैठकमा अर्थमन्त्री डाक्टर रामचरण महतले व्यवस्थापिका संसदको आर्थिक वर्ष दुई हजार सत्तरी को, को, को संगेता संगेता संगेधान। संगेधान। आर्थिक सर्वेक्षण समेत पेश गर्नु भएको थियो सर्वेक्षणले नेपालीको प्रतिव्यक्ति आय वार्षिक एकहत्तर हजार रूपियाँ बढ़ेको अर्थमन्त्रीले संसदलाई जानकारी गराउनुभयो पहिचान र संहिता विगतका आन्दोलनहरूमा आर्थिक वृद्धि दर पाँच प्रतिशत लागेको यो पहिलो पल्ट हो अर्कोतिर सेवा क्षेत्रको योगदान विस्तारित भएको छ अहिले सेवा क्षेत्रको योगदान कुल जीडीपीमा बाहन्न प्रतिशत भन्दा बढ़ी छ सर्वेक्षणमा सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर पाँच दुई प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ आर्थिक वर्ष दुई हजार सत्तरी वास्तविक कुल गस्तै उत्पादन पाँच प्रतिशतले वृद्धि हुने लक्ष्य रहेकोमा त्यस्तो वृद्धिदर आधारभूत मूल्यमा पाँच प्रतिशत र उत्पादन मूल्यमा पाँच प्रतिशत हुने देखिएको छ व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको दस महिनाको तथ्याङ्कमा आधारित सरकारले आज प्रस्तुत भएको आर्थिक सर्वेक्षण दुई हजार सत्तरी अघिल्लो वर्षमा यस्तो वृद्धिदर आधारभूतमा 3.5 दशमलव पाँच प्रतिशत र उत्पादन मूल्यमा तीन दशमलव नौ प्रतिशत रहेको उल्लेख गरिएको छ अझै संसदमा समय माग्दै सभासदहरूले विभिन्न सामाजिक सरोकारका विषयमा पनि सरकारको ध्यानकर्षण गराएका छनृ एकीकृत नेकपा माओवादी र पाँचवटा मधेसी सहितका सातवटा दलले संविधान निर्माणमा दबाब दिन भन्दै संयुक्त मोर्चा बनाएका छन् पहिचान सहितको संघीय र संघीयता सहितको संविधान जारी गर्न स्वर बुन्दे अवधारणा पत्र सहित उनीहरूले आज मोर्चाको घोषणा गरेका हुन् मोर्चाको औचित्य र प्रभावकारीताबारे साथी राजेश सहानेले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुराकानी गर्नुभएको छ पहिचान सहितको संहिता र संहिता सहितको संविधान स्वावेशी संविधान विगतका आन्दोलनहरूमा ऐतिहासिक जनआन्दोलन मधेस आन्दोलन विभिन्न आन्दोलनमा अभिव्यक्त गरिएका भावनाहरू गरिएका सम्झौताहरू अनुसारको संविधान निर्माणको लागि यो मोर्चाको गठन भएको त्यसको लागि त संविधान सभा छँदैछ तपाईँ संविधान सभा त छ तर संविधान सभामा रहेका ठूला दलको उल्टो उल्टो बांगोटिंगो कुरा आइरहेको छ यो चाहिँ जनताको भावना अनुसारको संविधान नबनाउला कि त्यो पनि आशंका बढ़ेको छ त्यसैले संविधान कुनै हालतमा बनोस् लोकतांत्रिक गणतंत्र बनो दवाब दिन संघर्ष को निर्माण सांची नी होने संवान सभा में अर्चा बना को सब दल संवान सभा में हूं यस्त करूट्टा छुट्टे दल छुट्टा छुट्टे मोर्चा बनाऊद गए संविधान सभा को औचित्य चाहिए सभा हम विचार मिलने पार्टी एकताबद्ध भोर्च बनाये अवस्था में संविधान सभा भी संयुक्त रूप से होना सजिलो हुन्छ नि त संविधानमा अनुसुना गर्यो भने सडकमा समेत दबा बनाउनलाई जनताको सहयोगले दबा बनाउनलाई त्यो मोर्चाले काम गर्छ यति ठुलो संघर्षबाट यति ठुलो आन्दोलनबाट तपाईँहरूले संविधान सभाको चुनाव गराउनु भयो अहिले चाहिँ त्यसले राम्रो काम गरेन भने सड़कमा आउँछौ भनेर मोर्चा बनाउँदै हिँड्नु ठिक हो त बिल्कुल त्यही ठिक किनभने त्यो संविधान सभाले जनता अनुसारको जनताको भावना अनुसारको संविधान बनाएन भने त्यो संविधान कालोजो खोस्टो भएर जान्छ तपाईँहरूको जुन यो एजेन्डा छ नि पहिचान सहितको संविधान भनेर कस्तो खालको पहचान खोज्क में एकीकृत एक माओवादी को सदभावना पार्टी को तमलोपा को सब को पहचान चाहे एवटे खाल को हो, हो तब पार्टी के आवास था मूल्य हो मान्यता हो सिद्धांत घोषणा हो तर कई बटम लाइन कई मिनिमम कमन एजेंडा हमी बनाने प्रयास कर संघीय गणतान्त्रिक मोर्चाका विषयमा कुरा गर्दै सद्भावनाका अध्यक्ष राजेन्द्र महतो मोर्चामा एकीकृत माओवादी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक फोरम नेपाल तराई मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टी तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादी पार्टी रहेका छनृ सभासदले आफ्नो क्षेत्र विकासका लागि भन्दै पाँच करोड़ रूपियाँ मागेको विषयलाई लिएर अर्थविदहरू विभाजित भएका छन् रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले संसारका तेइस मुलुकमा सभासदहरूलाई निर्वाचन क्षेत्रको विकासका लागि रकम दिने गरेको प्रचलन रहेको उल्लेख गर्दै नेपालमा पनि सभासदलाई पाँच करोड़ दिनुपर्ने धारणा राख्नुभयो त्यस्तै सभासद एवं काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभासदलाई पाँच करोड़ दिनुहुँदैन भन्ने तर्क गलत बताउनु अर्थविद विशम्बर पैकुरिय सभासद पांच दिनु दा अर्थमंत्री राजीनामा दो तर्कन् अब विदेशका खबर संयुक्त राष्ट्र संघका महासचिव वानकी मुल्ले इजरायली तथा प्यालिस्टानी नेतालाई राजनीतिक संयमता अप्नाउन आह्वान गर्नुभएको छ मध्यपूर्वमा भइरहेको स्थिति अवलोकन गर्न आयोजित एक पत्रकार सम्मेलनमा मूलले गाजापट्टी दक्षिणी इजरायल वेस्ट बैंक पूर्वी जेरूसेल्ममा बढ़िरहेको हिंसाका नयाँ घटनाले त्यहाँको स्थिति अत्यन्त जटिल भइरहेको भन्दै आफूलाई चिन्तित तुल्याएको पनि बताउनु भएको छ इजरायलले गरेको हवाई आक्रमणमा आज 21 व्यक्तिको मृत्यु भएको छ आक्रमणमा पाँच प्यालेस्टाइनी बाल बालिका समेत रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनको विरोध किन घटनाहरू सरकारी दावी र अधिकार कर्मीको तर्कबारे रेडियो कुराकानी सँगै तीन वर्ष अघि सड़क निर्माण गरेको ज्याला नपाएको दार्चुलावासीको गुनासो सर्लाइमा कारागार निर्माणमा भएको ढिलाइका कारण बन्दीहरूलाई अर्कै जिल्लामा पठाउनुपर्ने बाध्यता लगायतका खबर बाँकी नै छन् नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता ललो कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे